साथी, र उज्यालो नाइन्टी नेटवर्कको साँगा सहकारीमा साइक ने विक नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ कृपा सिक्देल आजको कार्यक्रममा स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अंकमा हामीले तपाईको जिज्ञासाहरूको सम्बोधन र साथसाथै कडा खालको मानसिक घरको बारेमा जानकारी साइक्याट्रिस्ट डाक्टर प्रदीप पाण्डेद्वारा गऱ्यौं साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न हुने समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठगाना मनोजिज्ञासा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 विश्व अटिजम सचेतना दिवस यसै सन्दर्भ पारेर आज हाम्रो कार्यक्रम नियमित भन्दा अलग हुन्छ आज हामी हाम्रो दुवै खण्डमा अटिजमको बारेमा चर्चा गर्छौँ त्यसैले आजको कार्यक्रम अटिजम विशेष हुनेछ पहिला पहिला बसमा त्यति समस्या हुन्न थियो तर कहिलेकाहीँ भिड हुँदा अथवा धेरै जाम पर्दा अथवा एकदम हल्ला हुँदा चाहिँ भाइ रोइदिन्थ्यो अथवा अनावश्यक रूपमा हाँस्दिन्थ्यो अनि नजिकको मान्छेहरू पहिला त अचम्म मानेर हेर्थे त्यसपछि मलाई हेर्थे कोही डराउँथे कोही अचम्म मानेर भाइलाई मात्र माने टोलाएर हेर्थे फेरि हाम्रो अटिस्टिक बच्चाहरूलाई आई कन्ट्याक्टसम्म अलि समस्या पर्छ मान्छेले त्यसरी घुरेको हेरेर ऊ झनै उसलाई एकदम गाह्रो हुन्थ्यो अनि त्यो बेलामा चाहिँ मेरो भाइको त्यही समस्या होइन यो समाजले हेर्ने दृष्टिकोणमै समस्या छ कि क्या हो भनेर चाहिँ त्यो बेला हो मलाई पहिला आफूलाई लागेको अटिजम लागेको आफ्नो परिवारको सदस्यसँगै एउटै घरमा जीवन व्यतीत गर्दा कस्तो महसुस होला अटिजम के हो यसका विभिन्न आयामहरू के के होलान् यस सम्बन्धी तथ्य र जानकारी विस्तृत रूपमा पस्किन प्रयास गर्छौ आजको कार्यक्रममा साथी आज आठौं विश्व अटिजम सचेतना दिवस नेपाल लगायत विश्वभरि यो दिवस आज विभिन्न कार्यक्रमहरू गरेर मनाइँदैछ नेपालमा के के अटिजम विशेष कार्यक्रम हुँदैछन् त यो विषयमा चर्चा गर्नेछौ कार्यक्रमको दोस्रो खण्डमा र अन्तिम खण्ड साइक विज्ञान टिपमा पनि केही अटिजम सम्बन्धी भ्रमहरूलाई विभ्रम गर्ने प्रयास गर्दैछौ हेलो हेलो भाइ के गर्दै हुनुहुन्छ गीत गाइराख्नु भएको हो भाइको नाम के हो भाइ भाइको नाम के हो भाइ आदित्य हो आदित्य हो बाल बाल बाल ले, हामी अटिजम लागेका बालबालिकाहरूलाई पढाउने विद्यालय आरम्भ पूर्व प्राथमिक विद्यालयमा अटिजम लागेका बालबालिकाहरूलाई अवलोकन गर्न र तिनीहरूको बारेमा बुझ्न गएका थियौं ती बालबालिकाहरू कस्ता हुँदोरहेछन् कस्तो व्यवहार देखाउँदो रहेछन् भन्ने कुराको उत्सुकताले हामीलाई त्यहाँ डोराएको थियो खासमा निसुजन कक्षामा अटिजमको बारेमा पढे पनि प्रत्यक्ष रूपमा अवलोकन गर्दा अर्कै किसिमको र अझ गहिराईमा बुझेको महसुस भयो मलाई त मलाई पनि त्यस्तै भयो कृपा साँच्चै तिमीले त्यहाँ अवलोकन गर्दा के के पायो त सामान्य बालबालिकाहरूभन्दा धेरै नै भिन्न पाए त्यहाँका बालबालिकाहरूलाई अलि एकहोरो आफ्नै दुनियाँमा हराएको जस्तो कसै कसैमा बोलीको समस्या पनि देखे र एउटा कुरा याद गर्ौ हामी उनीहरूसित कुरा गर्न जाँदा खासै प्रतिक्रिया दिएनन् नि धेरै प्रयासको बावजुद अलिअलि उनीहरूलाई दोहोरो अन्तर्क्रिया गर्न अलि अप्ठ्यारो लाग्दो रहेछ जस्तो लाग्यो मलाई अब खासमा अटिजम भनेको के रहेछ त भनेर हामी अटिजम केयर नेपालमा कार्यरत सिजन साक्य जो अटिजम सम्बन्धी स्पेशलिस्ट इन्स्ट्रक्टर हुनुहुन्छ उहाँसँग बुझेका थियौँ खासमा अटिजम के रहेछ त उहाँकै शब्दमा बुझौँ त है तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ हजुर नमस्ते अटिजम भनेको के हो अटिजम uh, भनेको एउटा चाहिँ अपाङ्गता हो होइन डिसेबिलिटी हो न्युरो डिसेबिलिटी भन्छौँ हामी यसमा चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ सामाजिक रूपमा घुलमिल हुने होइन सामाजिक समस्याहरूमा गाह्रो हुने हुन्छ भने त्यस्तै ते कम्युनिकेसन भन्छौँ होइन सञ्चार गर्ने यसमा चाहिँ समस्या हुनु हुन्छ त्यस्तै चाहिँ व्यवहारिक रूपमा होइन उनीहरूलाई चाहिँ कसरी कुन बेला कसरी आफूले व्यवहार गर्नुपर्छ त्यो कुरामा समस्या हुन्छ भने त्यस्तै तपाईँको आफ्नो किसिमले चाहिँ खेल्ने अनि कसरी चाहिँ हामी बच्चाहरूसँग घुलमिल गरेर खेल्नेमा पनि कसरी घुलमिल गर्ने यस्तो यस्तो कुराहरूमा चाहिँ गाह्रो हुनसक्छ जस्तै यो रोगलाई चाहिँ मानसिक रोग भनेर धेरैजनाले बुझ्नुहुन्छ त्यसैले बच्चाहरूलाई चाहिँ त्यस्तो किसिमको बिमारदेखि बच्चाहरूलाई चाहिँ बौला पागल भनेर ट्यागलाइन दिने चलन छ यो मानसिक रोग हो कि अघि तपाईँले भने जस्तै यो डिसएबिलिटी हो हजुर यो चाहिँ डिसएबिलिटी नै हो यो अपाङ्गता नै हो होइन अब यसमा चाहिँ हो यो पहिला चाहिँ थाहा नहुँदाखेरि इभन हामीहरूले एज अ प्यारेन्ट अभिभावक चाहिँ यस्तो बच्चाहरूलाई चाहिँ त्यस्तो किसिमको नामहरू दिने गर्थ्यौँ अथवा अझ पनि नबुझिकन गर् गर्नुहुन्छ मान्छेहरूले तर प्योरली भन्दाखेरि यो चाहिँ एउटै अपाङ्गता हो यसका लक्षणहरू चाहिँ के के हुन्छ लक्षणहरूमा चाहिँ तपाईँको अब सानैदेखि बच्चाहरूले चाहिँ आई कन्ट्याक्ट नदिने होइन आँखामा आखा जुदाएर नहेर्ने अथवा तपाईँलाई चाहिँ सोसियल स्माइल भन्छ हामी होइन बच्चाहरूले आमा देखेपछि हाँस्ने यस्तो यस्तो कुरामा उनीहरूको चाहिँ कमी हुन्छ चा। त्यस्तै ते अब तपाईँको कतिपय बच्चाहरूको चाहिँ अब बोली चाहिँ टाइममा नआइदिने होइन उनीहरूले चाहिँ बोली आए तापनि फेरि त्यसमा चाहिँ तपाईँको कम्युनिकेसन चाहिँ नहुने जस्तै गीत गाउन चाहिँ आउने होइन गानाहरू सबै गाइदिन्छ तर मलाई भोक लाग्यो भनेर भन्न नजान्ने यस्तोहरू हुन्छ भने फेरि अलिकति उनीहरूको सेन्सरी प्रब्लमहरू हुन्छ अब त्यो भनेको चाहिँ तपाईँको कस् कतिजना को, को, बच्चालाई चाहिँ छुन मन पर्दैन भने फेरि कतिपय बच्चालाई चाहिँ छोयो भने एकदम मनपर्ने अथवा एकदमै प्रेसर दिनुपर्ने यस्तो यस्तो किसिमको लक्षणहरू हुनसक्छ त्यस्तै तपाईँको चाहिँ बच्चाहरूको चाहिँ खेल खेल्नेमा चाहिँ एकदमै भिन्दै किसिमले खेलिदिन्छ जस्तै अब कुनै बच्चाले चाहिँ एउटा कुनै गाडी लियो भने त्यो गाडीको पाङ्रा मात्रै घुमाएर खेल्ने हुन्छ होइन त्यस्तै अब डलहरू लियो भने आँखा मात्रै घुमाएर खेल्ने अथवा खेल पनि अनौठो हुने जस्तै तपाईँको आ... खेलाउन नै नचाहिने होइन उनीहरू जस्तै अब एउटा सानो धागो भयो भने त्यो धागो पनि लिएर खेल्ने अथवा एउटा हातमा कुनै चिज जस्तै भनौँ न पात भयो अथवा पेनहरू भयो लिएर त्यतिकै त्यो मात्रै लिएर रा बसिराख्ने त्यस्तो किसिमको अलिकति भिन्नै किसिमको व्यवहारहरू देख देखाउनुहुन्छ अनि त्यसबाट चाहिँ हामीले यो बच्चालाई चाहिँ हामी अटिजम हो कि भनेर शङ्का गर्न सक्छौँ यी लक्षणहरू चाहिँ बालबालिकाहरूमा कति उमेरबाट चाहिँ सुरु हुन्छ कति उमेरभित्र चाहिँ डायग्नोसिस भइसक्नुपर्छ यो चाहिँ हाम्रो तपाईँको ट्वेन्टी फोर मन्थ्सभित्रमा चाहिँ थाहा भइहाल्छ सिक्सटिन टु ट्वेन्टी फोर मन्थ्सभित्र हजुर हजुर अब यो अवस्था जुन अटिजम आफ्नो बच्चामा लागेको छ कि छैन भनेर जान्नको लागि चाहिँ अभिभावकहरूले चाहिँ अब के कुराहरूमा चाहिँ कस्तो खालको व्यवहारहरू देखायो भने चाहिँ शङ्का गर्नुपर्ने हुन्छ अभिभावकहरूले चाहिँ सामान्यत भन्दाखेरि चाहिँ हाम्रो आइ कन्ट्याक्टहरू चाहिँ मेन्टेन नहुँदाखेरि होइन अथवा बोलाउँदाखेरि नसुने जस्तै गऱ्यो भने अथवा चाहिँ तपाईँको बोली चाहिँ क्लियरली नआएको होइन अथवा इसाराहरू पनि नबुझ्ने होइन जस्तै अब बच्चाहरूले त इसारा गरेर पनि कति कुराहरू चाहिँ व्यक्त गरिरहेको हुन्छ त्यो कुरामा चाहिँ केही फरक अथवा कमी देखियो भने चाहिँ हामी शङ्का गर्न सक्छौँ अटिजम चाहिँ कसरी डायग्नोसिस हुन्छ डायग्नोसिस प्रोसेसमा चाहिँ अब यसमा चाहिँ हामीले कुनै ब्लड टेस्ट त्यस्तो गरे त्यस्तो ब्लड टेस्ट अथवा केही हुँदैन तर हामी चाहिँ बिहेभियरको बच्चाको बिहेभियर चाहिँ जाँच्छौँ जस्तै उसले कसरी कम्युनिकेसन गर्छ त है उसको सञ्चार गर्ने तरिका कस्तो छ त्यस्तै उसको सामाजिक रूपमा कसरी उसले व्यवहार गर्छ यिनीहरू कुराहरू नैबाट चाहिँ हामीले डायग्नोसिस गर्छौँ यो चाहिँ मेन बेसिकली तपाईँको अब्जर्भेसन थ्रुबाट नै हामीले डायग्नोसिस गर्छौँ का प्रकार हुन्छन् कि हुँदैनन् अटिजममा चाहिँ तपाईँको प्रकार चाहिँ हुन्छ जस्तै माइल्ड मोडरेट सिभियरहरू त हुन्छ तर पनि अब तपाईँको यो चाहिँ अटिजम स्पेक्ट्रम डिसअर्डर भन्छौँ हामी होइन त्यो हुँदाखेरि स्पेक्ट्रमभित्र चाहिँ जति माइल्ड मोडरेट भए तापनि बच्चाहरूको अथवा अटिजम भएको व्यक्तिहरूको चाहिँ मेन डिफिकल्टी भनेको सामाजिक नियमहरू बुझ्नलाई होइन सञ्चार बुझ्न गर्न अथवा व्यक्त गर्नलाई त्यस्तै उनीहरूको व्यवहारिक रूपमा चाहिँ समस्याहरू चाहिँ देखिने चाहिँ सबैमा हुन्छ तर अब क यो स्पेक्ट्रम भित्रमा चाहिँ कसैलाई चाहिँ एकदमै गाह्रो हुन्छ भने कसैलाई चाहिँ अलिकति सजिलो किसिमले सिकाउँदा पनि उसले सिक्ने छिटो सिक्ने क्षमता हुन्छ अटिजमसँगै अरू के के चाहिँ रोग अथवा अवस्थाहरू चाहिँ सँगै आउन सक्छ अटिजमसँग चाहिँ तपाईँको अरू कुनै डिसएबिलिटी पनि आउन सक्छन् होइन अब यसमा चाहिँ तपाईँको सेरोबल पाल्सी भन्छौँ होइन हाम्रो चाहिँ अटिजम विथ डाउन सिन्ड्रम पनि आउनसक्छ एडिएसडी पनि आउनसक्छ अब अटिजममा तपाईँको यो ब्लाइन्ड डेफहरू पनि यसमा सँगै आउन सक्छन् इन्डिभिजुअल बच्चा एउटा तपाईँले दसजना अटिजम भएको व्यक्ति देख्नुभयो भने दसजना फरक किसिमको देखिन्छ होइन जस्तै हामी तपाईँहरू इन्डिभिजुअल डिफ्रेन्सेस हुन्छ नि त्यस्तै चाहिँ हरेक बच्चाको चाहिँ इन्डिभिजुअल डिफ्रेन्सेस हुन्छ तर उनीहरूको कोर डेफिसिटहरू उनीहरूलाई चाहिँ गाह्रो हुने केमा छ सामाजिक नियम बुझ्नलाई अनि कम्युनिकेसनमा चाहिँ गाह्रो हुने त्यस्तै चाहिँ बिहेभियर वाइज उनीहरूले आफ्नै किसिमले खेल्ने त्यस्तो कुरामा चाहिँ उनीहरूको सबैको लगभग उस्तै हुन्छ अटिजम लागेको पत्ता लागेपछि चाहिँ के गर्नुपर्छ अब अटिजम तपाईँको अटिजम डायग्नोसिस भइसकेपछि चाहिँ हामी अटिजम केयर नेपाल सोसाइटीमा चाहिँ हामी सबभन्दा पहिला चाहिँ प्यारेन्ट्सलाई अटिजमको बारेमा अवेर गराउन खोज्छौँ होइन त्यो भनेको चाहिँ अटिजम भएको व्यक्तिलाई चाहिँ के गाह्रो हुन्छ त त्यो उसको बारेमा चाहिँ जानकारी लिनुपर्ने हुन्छ एज अ प्यारेन्ट एज अ अभिभावक होइन त्यो लिइसकेपछि बल्ल अनि ए अटिजम भनेको यस्तो हुने रहेछ भनेर थाहा भइसके पछाडि अनि हामी चाहिँ एज अ प्यारेन्ट चाहिँ बच्चालाई कसरी हेल्प गर्न सक्छौँ त त्यसमा चाहिँ हामीले सिक्नुपर्ने हुन्छ अनि त्यो तरिकाले चाहिँ हामीले बच्चालाई सिकाउनु पर्ने हुन्छ हाम्रो यो एउटा अलिकति होइन एज अ अभिभावक के हुन्छ भने बच्चालाई अटिजम डायग्नोसिस भइसक्यो भने हामी बच्चालाई चेन्ज गर्ने भनेर रा सोच राखेको हुन्छौँ एज अ अभिभावक त्यो चाहिँ एकदमै गलत हो हामीले बच्चालाई चेन्ज गर्नुभन्दा पहिला पनि अटिजम बुझेर भुज, चाहिँ अटिजम भएको नानीहरूलाई कसरी हामी हेल्प गर्न सक्छौँ त त्यो कुरा चाहिँ एज अ अभिभावक हामीले सिक्नु पऱ्यो अझ सक्नुहुन्छ भने एज अ फ्यामिली एज अ सोसाइटी हामीले बच्चाको रूपमा कसरी हामीले चाहिँ सिकाउन सक्छौँ त बच्चाले कसरी हामीले उसको अनुसार सिकाउन सक्छौँ त्यो कुराहरूको जानकारी लिनु आवश्यक हुन्छ एज अ अभिभावक है यसको उपचार केही छ छ यसको उपचार सम्भव छ अटिजमको उपचार भनेको नि हामी बिहेभियर थेरापीको रूपमा नै लिन्छौँ अब मेडिकेसनले अटिजमलाई निको हुने त हुँदै होइन होइन अब यो रोगै होइन भनिसकेको छौँ त्यो हुँदाखेरि मेन हामीले थेरापी भनेको चाहिँ अटिजममा बच्चालाई चाहिँ व्यावहारिक रूपले चाहिँ थेरापी दिन्छौँ अब त्यसमा हुनसक्छ विथ अटिजम विथ अरू कुनै समस्या छ भने मेडिकेसन त जरुरी नै छ उहाँ हुनुहुन्थ्यो सिजन साक्य हामीलाई अटिजमको बारेमा जानकारी दिनुहुँदै अटिजम लागेका बालबालिकाहरूलाई आधारभूत कुराहरू सिकाउन पनि निकै नै चुनौती हुन्छ यस्तो चुनौतीहरूलाई कसरी सामना गरेका छन् त आरम्भ पूर्व प्राथमिक विद्यालयका शिक्षकहरूले हामीले त्यहाँ पढाउने शिक्षिकासँग यसको बारेमा छोटो कुराकानी गरेका थियौँ तपाईँको नाम धनु सुब्बा के गराउँदै हुनुहुन्छ अहिले धेरै बच्चा छन् वरिपरि अहिले चाहिँ म्युजिक टाइम हो म्युजिक हुन लागेको छ भोलिको लागि चाहिँ प्रिपेयर गर्दैछ हजुर यो अटिजम लागेको बालबालिकाको पढाइको बारेमा अलिकति केही भनिदिनुहोस् न अटिजम लागेको बच्चाहरूको पढाइमा चाहिँ अब बच्चाको लेभल हेरेर हुन्छ होइन जस्तै अब कोही बच्चाहरू चाहिँ अलिकति एकाडेमिक अलिकति उनीहरूलाई चाहिँ अब उनीहरूको एकाडेमिक पनि अलिकति लेभल राम्रो हुन्छ भने कतिको चाहिँ अब हुँदैन है अब जस्तै अब हामी न्युरोटिपिकल बच्चाहरूमा पनि त अब कसैको अलिकति हाई लेभल हुन्छ भने कतिको चाहिँ नहु नहुने चान्सेस हुन्छ त्यस्तै अटिजममा पनि सेम केस त्यही हो र हाम्रो यहाँ चाहिँ अहिले स्कुलमा प्राइमेरी स्कुलमा चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ एकाडेमिक पनि हामीले एड गरेका है तर बच्चाको लेभल हेरेर हामीले त्यसरी सिकाउने गर्दछौँ हजुर जस्तै सामान्य बालबालिका र अटिजम लागेका बालबालिका बिच पढाइ र लेखाइमा कस्तो भिन्नता छ एकदमै भिन्नता छ होइन अब सामान्य बालबालिकाहरूको पढाइ भनेको अब होइन अब ग्रुपमा बसेर एउटा टिचरले चाहिँ अब उहाँ उहाँहरूलाई चाहिँ पढाउनुहुन्छ भने हाम्रो अटिजम भएको बच्चाहरूमा चाहिँ वान टू वान हुन्छ है एउटा बच्चा एउटा टिचरले पढाउनु पर्ने हुन्छ र सामान्य पढाइबाट हाम्रो बच्चाहरूले चाहिँ बुझ्दैनन् बुझ्नलाई एकदमै गाह्रो हुन्छ त्यो भएर चाहिँ उनीहरूको पढाइ चाहिँ एकदम स्पेसल हुन्छ हजुर जस्तै अब तपाईँ एज अ शिक्षिका काम गरिरहनु भएको छ तपाईँको अनुभवमा अब अटिजम लागेका बालबालिकालाई पढाउँदा सिकाउँदा चाहिँ कतिको गाह्रो महसुस हुन्छ गाह्रो भन्दा पनि एकदमै प्यासिभ हुनुपर्छ होइन र एकदमै सानो कुरा सिकाउन पनि हाम्रो बच्चाहरूलाई चाहिँ एकदमै टाइम लाग्ने कि एकदमै टाइम लाग्छ त्यही भएर यस्तोसम्म हुन्छ कुनै कुनै कुराहरू एउटै वर्ड सिकाउनलाई एउटै कुरा सिकाउन एउटा सानो वर्ड सिकाउनलाई पनि वर्षौँ पनि लाग्नु लाग्ने हुन्छ हजुर भनेपछि एकदमै धैर्यता हुनु पऱ्यो हजुर आजकल चाहिँ फेरि अटिजम लागेका बच्चा र सामान्य बच्चा एउटै स्कुलमा पढ्नुपर्छ एउटै कक्षा कोठामा पढ्नुपर्छ भनेर यो आवाज उठिरहेको छ आ, यो कत्तिको व्यवहारिक छ तपाईँलाई के लाग्छ यो आ, मेरो विचारमा यो त व्यवहारिकै हो होइन किनभने अब हाम्रो बच्चाहरूले चाहिँ एकदमै इमिटेसन होइन नक्कल गर्ने एकदमै उनीहरूको क्यापेसिटी चाहिँ राम्रो हुने भएकोले चाहिँ अब न्युरोटिपिकल बच्चाहरूसँग राख्दा चाहिँ उनीहरूले उनीहरूको एक्टिभिटीहरू हेरेर हाम्रो बच्चालाई पनि सिक्ने चान्सेस हुन्छ त्यो भएर चाहिँ व्यावहारिक चाहिँ एकदमै व्यवहारिक छ अब यस्ता बालबालिका जसलाई अटिजम लागेको छ उस बालबालिकालाई पढाउनको लागि चाहिँ कस्तो ट्रेनिङ चाहिँ रहेछ यो चाहिँ साढे दुई महिनाको ट्रेनिङ हुन्छ होइन यो चाहिँ प्यारेन्ट प्लस बच्चा mm -hmm. आउनुहुन्छ mm -hmm. यो चाहिँ खासमा चाहिँ प्यारेन्टलाई चाहिँ सिकाइने ट्रेनिङ हो होइन हाम्रो अटिजम भएको बालबालिकालाई कसरी ट्रेन्ड गर्ने यो सम्बन्धी चाहिँ हामी सबै सिकाइन्छ त्यसमा चाहिँ फर्स्टमा त अब बच्चा बच्चासँग होइन कसरी डिल गर्ने त्यो एक नम्बरमा भयो होइन अनि त्यसपछि बच्चाको लेभल हेरेर बच्चालाई चाहिँ कस्तो किसिमको सिकाउनु पर्ने हो त्यो बच पहिला चाहिँ प्यारेन्ट्सले बुझ्नुपर्ने हुन्छ कि उनीहरूको बोलाइ हिँडाइचलाई एभ्री कुराहरू चाहिँ प्यारेन्ट्सले बुझ्नु पऱ्यो अनि त्यसपछि चाहिँ त्यो अनुसारले चाहिँ सिकाउनु सिकाउनुहुन्छ ट्रेनरले हजुर भनेपछि ट्रेनिङको मड्युल चाहिँ बच्चा बच्चीले कसरी बोल्छ कसरी हिँड्छ अब उसको व्यवहार कस्तो छ कस त्यो जानकारी मूलक हुन्छ हजुर अन्त्यमा चाहिँ हामीलाई सुनिराख्नु भएको साथीहरूलाई अटिजम लागेको बच्चा कसरी ध्यान पुऱ्याउनुपर्छ भनेर केही सुझाव दिन चाहनुहुन्छ हजुर यसमा चाहिँ अब खासमा भन्दाखेरि चाहिँ सामान्य बच्चा र अटिजम भएको बच्चाहरूमा चाहिँ ध्यान त्यति फरक फरक फरक छ जस्तो लाग्दैन मलाई होइन अलिकति ध्यान त ज्यादा दिनुपर्छ तर जस्तो रेगुलर बच्चालाई दिन्छ त्यस्तै हो सेम उनीहरूसँग इन्टरेक्ट गर्ने बोल् होइन बोल्ने उनीहरूको अब हेरविचार गर्ने अलिकति उनीहरूलाई चाहिँ फोकस चाहिँ दिनु गर्नुपर्छ त्यति नै हो खासै केही पर्दैन यहाँको समयका लागि धेरै धेरै धन्यवाद धन्यवाद तपाईँहरूलाई पनि मौका दिनुभयो बोल्ने मौका एकदमै धन्यवाद हामीले थाहा पाइहाल्यौँ कि अटिजम लागेका बालबालिकाहरूलाई सामान्य कुराहरू सिकाउन पनि कति चुनौतीपूर्ण हुन्छ भनेर त्यसैले उनीहरूलाई विशेष किसिमको ध्यानको खाँचो हुन्छ र त्यस्तो किसिमको वातावरण मिलाइदिन सक्यौँ भने अटिजम लागे तापनि उनीहरूको जीवन धेरै नै सहज हुनसक्छ आज अप्रिल दुई आठौं विश्व अटिजम सचेतना दिवस यसै सन्दर्भ पारेर हामी आज अटिजम विशेष कुराकानी गरिरहेका छौं उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू यसै विषय सम्बन्धी सामग्री लिएर फेरि आउने नै छौं उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकारीमा अहिले तपाईँ कार्यक्रम मिज्ञासा भएको छ साथी हामीले कार्यक्रमको सुरुवातमै तपाईँलाई आज विश्व अटिजम सचेतना दिवस हो भनेर जानकारी दिएका थियौँ यो दिवस आज विभिन्न कार्यक्रमहरू गरी विश्वभर मनाइँदैछ नेपालमा पनि अटिजम सम्बन्धी काम गर्ने संस्थाहरूले विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाउँदैछन् यस दिवसको बारेमा जानकारी लिनको निम्ति हामी अटिजम केयर नेपालको संयोजक राज काजे प्रजापतिसँग कुराकानी गरेका थियौँ आउनुहोस् उहाँसँगको कुराकानी सुनौ न तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद यो विश्व अटिजम सचेतना दिवस किन मनाइन्छ यो अहिले जुन विश्वकै सन्दर्भमा चाहिँ अटिजम चाहिँ प्राय मानिसहरूलाई थाहा छैन अटिजम भनेको के हो भन्ने कुरा धेरै मान्छेहरूलाई थाहा छैन जसको परिवारमा अटिजम भएका व्यक्तिहरू हुन्छन् होइन उनीहरूलाई चाहिँ अटिजमको बारेमा थाहा छ र उनीहरूको छरछिमेकी नातेदारहरूलाई थाहा हुन्छ त्यसबाहेक अरू मान्छेहरूलाई चाहिँ थाहा छैन तर अटिजमको तथ्याङ्क हेर्दाखेरि चाहिँ अडसट्ठीजना बच्चा जन्मियो भने त्यसमध्ये एकजनालाई चाहिँ अटिजम हुनसक्ने अनुमान भएको छ त्यसले गर्दाखेरि चाहिँ यो विश्व स्वास्थ्य सङ्गठनले पनि अटिजमको जनचेतनाको लागि चाहिँ थुप्रै कामहरू गर्दै आएको छ र गर, गर्ने क्रममा छ भने जुन आ, यो एउटा सिडिसी भन्ने अमेरिकन एउटा रिसर्च अर्गनाइजेसन छ उनीहरूले पनि यो अटिजमको लागि चाहिँ जस्तै विशेष गरी अवेरस गर्नुपर्छ र अटिजम भएका बच्चा अथवा व्यक्तिहरूलाई चाहिँ समयमै पहिचान गरेर समयमै उनीहरूले उनीहरूलाई चाहिने वातावरण तयार गरिदिनुपर्छ भन्ने चाहिँ मान्यताको कारणले गर्दा यो मनाइँदै आइरहेको छ अटिजम लागेको व्यक्तिहरू नेपालमा कति छन् होला तपाईँसँग केही तथ्याङ्क छ कि नेपालको सन्दर्भमा चाहिँ एकिन तथ्याङ्क त छैन तर जस्तै हामीले विश्वको तथ्याङ्क हेर्ने हो भने विश्वको जनसङ्ख्यामा एक प्रतिशतलाई चाहिँ अटिजम भएको छ भन्ने मान्यता छ र त्यसैको आधारमा हेर्ने हो भने नेपालमा पनि साढे दुई लाखदेखि तिन लाखको हाराहारीमा चाहिँ अटिजमबाट प्रभावित भएका व्यक्तिहरू हुन सक्छन् भन्ने बिसो विश्व अटिजम सचेतना दिवस जुन अप्रिल दुई आज आज पर्छ आज चाहिँ के के कार्यक्रम हुँदैछन् यो दिवस मनाउनलाई आज चाहिँ हामीले अब बिहान हामीले चाहिँ यो वाकथन जुन अटिजम भएका व्यक्तिहरू अनि त्यसपछि अटिजम भएका व्यक्तिका परिवार साथीभाइहरू मिलेर चाहिँ हामीले एउटा वाकथन जुन ऱ्याली गर्न गरिरहेछौँ यो चाहिँ बिहान शेर्पा महलबाट सुरु भएर अटिजम केयर नेपालमा विसर्जन भयो र र हाम्रा अटिजम सम्म सम्बन्धित विशेषज्ञहरूले चाहिँ आफ्नो मन्तव्यहरू पनि राख्नुभयो र रा, यसका साथै अब आज बेलुका बजे बजेबाट चाहिँ हामीले यो लाइट इटअप ब्लू प्रोग्राम भन्ने सञ्चालन गर्छौँ र यो लाइटिट अफ ब्लू प्रोग्राम चाहिँ विश्वभरि नै अटिजम जनचेतनाको लागि चाहिँ निलो बत्ती बालेर जस्तै विश्वका धेरै प्रसिद्ध ठाउँहरूमा चाहिँ निलोबत्ती बालेर यो अटिजमको जनचेतना फैलाउने फाल, काम चाहिँ गरिन्छ यसै सन्दर्भमा हामीले चाहिँ पाटन दरवार स्क्वायरमा चाहिँ निलो बत्ती बाल्दैछौँ यसको मुख्य कारण नै अटिजमको जनचेतना फैलाउनुको लागि हो र हाम अटिजमको लागि चाहिँ निलो रङ चाहिँ छानिएको छ होइन र अटिजमको प्रतीकको रूपमा चाहिँ निलो रङलाई लिएको छ जुन यो निलो रङ भनेको चाहिँ एकदमै पास्ट अथवा कम्प्लिकेटेड खालको छ जुन हामीले आकाश हेऱ्यौँ भने जति हेरे पनि त्यसको पार छ होइन त्यस्तै गरी अटिजम पनि एउटा यो पजल जस्तै नै एकदम कम्प्लिकेटेड छ त्यसले गर्दाखेरि निलो रंग छानीको छ र अब निलो र अटिज्मको प्रतीक रङ बालेर चाहिँ त्यो अटिजमको जनचेतना फैलाउनुको लागि प्रकाशको रूपमा त्यो प्रयोग नेपालमा अटिजम लागेको व्यक्तिहरूको अवस्था चाहिँ कस्तो छ नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ अब ठाउँ हेरिकन आ, फरक छ जस्तै अहिले हाल अटिजम केयर नेपाल सोसाइटी को स्थापना पश्चात चाहिँ सहरी चा, क्षेत्रहरूमा चाहिँ अटिजमको जनचेतना वात्तै बढेको छ र अभिभावकहरू पनि सचेत भएर अटिजम भएका बच्चाहरूलाई चाहिँ अब उनीहरूलाई समयमै उनीहरूलाई चाहिने शिक्षा उनीहरूलाई चाहि चाहिने सहयोग चा, चा, चा, दिन चाहिँ तत्पर भएका देखिन्छन् भने अब ग्रामीण भेगमा चाहिँ अटिजम थाहा नपाउने व्यक्तिहरू धेरै नै छन् र धेरै अटिजम भएका व्यक्तिहरूले चाहिँ अटिजमसँग सम्बन्धित सुविधाहरू पाइरहेका छैनन् सरकारको दृष्टिकोण चाहिँ कस्तो पाउनुभयो अटिजमप्रति स सरकारको दृष्टिकोण चाहिँ अहिले सकारात्मकै छ भन्नुपर्छ जब यो अटिजम केयर नेपालको स्थापना हुँदाखेरि चाहिँ जस्तै अटिजम चाहिँ सरकारले एउटा वर्गमा चाहिँ राखिएको थियो तर त्यसलाई चाहिँ सही तरिकाबाट राखिएको थिएन किन भन्दा अटिजमलाई चाहिँ सुस्थ मनस्थितिको वर्गमा राखेर हेरिन्थ्यो जुन अटिजम चाहिँ सुस्थ मनस्थिति नभएको पनि यो छुट्टै खालको अपाङ्गता हो र हाल आएर चाहिँ यो जुन अटिजम चाहिँ छुट्टै राखिनुपर्छ भन्ने चाह हामीले चाहिँ पैरवीहरू गरिसकेपछि चाहिँ अहिले अटिजमलाई चाहिँ छुट्याउने क्रममै छ र भविष्यमा चाहिँ अटिजम छुट्टै एउटा अपाङ्गताको रूपमा आउँदैछ र यससँगै चाहिने नीति नियमहरू नी नी नी पनि बन्दै जान्छ भन्ने चाह चाहिँ हामीलाई लागिरहेको सानै भयो भने केही सकारात्मक पहलहरू चाहिँ भइरहेका छन् त्यसो पनि हजुर पहल भइरहेछ भने त्यस अब अहिले चाहिँ अपाङ्गताको क्षेत्रमा चाहिँ सरकारले केही सहुलियतहरू पनि दिदै दिँदै आएको छ जस्तै अति तीव्र अ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ रातो परिचय पत्र दिएर रा, जसले रातो प परि परिचय पत्र पाउँछ उनीहरूलाई चाहिँ मासिक हजार रुपियाँ दिने गरेको छ र त्यसको साथ अब सवारी जुन सार्वजनिक सवारी साधनहरूमा यात्रा जाँदाखेरि पनि उनीहरूलाई चाहिँ पचास प्रतिशतको छुट होइन त्यस बाहेक अब आ, जुन सरकारी स्वास्थ्य संस्थाहरूमा अटिजम भएका व्यक्तिहरू अथवा अपाङ्गता भएका व्यक्तिहरू भर्ना भए पनि उनीहरूलाई छुट हुने ए, साथ साथ है त्यसका साथ साथै अब शिक्षामा पनि अटिज भएका व्यक्तिहरू अथवा बालबालिकाहरूलाई चाहिँ नि हुनुपर्ने भन्ने व्यवस्थाहरू चाहिँ छ अन्त्यमा चाहिँ अटिजमको चुनौतीलाई सामना गर्न चाहिँ सरोकारवाराहरूले के गर्नुपर्छ जस्तो लाग्छ तपाईँको विचारमा अब मेरो विचारमा चाहिँ समग्र सरोकारवाराहरूले चाहिँ सर्वप्रथम त अटिजम भनेको के हो भनेर बुझ्नु पऱ्यो र त्यो बुझिसकेपछि मात्रै उनीहरूले अटिजम भएका व्यक्तिहरूलाई के दिनुपर्छ उनीहरूको आवश्यकता के हो भन्ने बुझ्न सक्छ र अटिजम भएका व्यक्तिहरूले आफूलाई चाहिने जुन स्वास्थ्य शिक्षा अनि सामाजिक सुरक्षा पायो भने उनीहरूले चाहिँ समाजमा अरू व्यक्तिहरू सरह नै उनीहरूले आफ्नो जीवनयापन गर्न पाउँछन् उहाँ हुनुहुन्थ्यो अटिजम केयर नेपालको संयोजक राजकाजी प्रजापति विश्व अटिजम सचेतना दिवस र अटिजम सम्बन्धी जानकारी दिँदै सोचौँ त एकपटक अटिजम लागेका व्यक्तिसँग सँगै एउटै घरमा यापन गर्दा कस्तो अनुभूति हुन्छ होला भनेर ती परिवारजनलाई कस्तो चुनौतीहरू आउलान् हामीले अटिजम लागेका बालबालिकाहरूको अभिभावकहरूसँग अन्तर्क्रिया गरेका थियौँ आउनुहोस् लागौँ उहाँहरूसँगको कुराकानीतर्फ आज हामीसँग दुईजना गार्जेन हुनुहुन्छ अटिजम लागेका बच्चाहरूको एकजना अटिजम लागेको बाबुको दिदी हुनुहुन्छ भने एकजना अटिजम लागेको बाबुको आमा हुनुहुन्छ तपाईँहरूलाई स्वागत छ हाम्रो कार्यक्रममा नमस्ते तपाईँहरूको छोटो परिचय दिनुहोस् न मेरो नाम दिशा गौतम म चाहिँ विद्यार्थी हो नेसनल कलेजमा आ, मेरो नाम रजनी श्रेष्ठ हो मेरो चाहिँ चार वर्षको बाबु छ म अहिले हाल चाहिँ अटिजम केयर सेन्टरमा प्यारेन्ट्स एन्ड चाइल्डको ट्रेनिङमा आइरहेको छु हजुर रजनीजी तपाईँलाई आफ्नो बाबुलाई अटिजम लागेको छ भनेर कहिले र कसरी थाहा भयो मेरो बाबुलाई अटिजम लगाएको छ भन्दाखेरि पनि मैले चाहिँ पहिला सुरु नर्मल बच्चाले बोल्ने टाइममा बोलेन अनि स्कुल पनि राखिसकेको थिएँ स्कुल राखेर पनि इम्प्रुभमेन्ट नदेखेपछि चाहिँ मैले अनि पहिला सुरु अब कानमा प्रब्लम छ कि भन्ने कुराहरू भयो अनि कान र आँखा सबै देखाइसकेपछि चाहिँ त्यहाँनिर डक्टरले चाहिँ के भन्नुभयो भने अब यो यस्तो यस्तो प्रब्लम पनि हुन्छ भनेर भन्नुभयो अनि त्यहाँबाट म चाहिँ अटिजम केयरमा आएँ आएर डक्टर मेरिनासँग बाबुलाई देखाएँ देखाएपछि अनि अटिजम छ बाबुलाई चाहिँ अब यो तपाईँले ट्रेनिङहरूले चाहिँ तपाईँलाई हेल्प हुन्छ भनेर भन्नुभयो त्यही त्यसपछि चाहिँ कस्तो अनुभूति भयो त्यसपछि चाहिँ अब अटिजम के हो भन्दा भन्ने चाहिँ मलाई थाहा थियो मैले सुन्न चाहिँ सुनेको थिएँ पहिला मैले कसरी सुनेँ भने मैले जुन एउटा सिरियल थियो अन्तरा भन्ने त्यो सिरियलमा चाहिँ मलाई अटिजम भनेको यो हो भनेर चाहिँ हल्का चाहिँ थाहा तर अब मेरै बच्चालाई पनि यो डाइनोस भयो भनेर भन्दाखेरि चाहिँ अब सुरुमा त मलाई एकदमै गाह्रो भयो त्यो एक्सेप्ट गर्नै गाह्रो भयो पहिला सुरु त होइन अनि त्यसपछि चाहिँ अब एक्सेप्ट गर्न गाह्रो त भयो त्यो पनि एक्सेप्ट गर्नै पर्ने स्थिति आयो अनि बच्चाको ला बच्चालाई चाहिँ अब हामीले दुईजना जस्तो मेरो हस्बेन्ड र म चाहिँ अब हामीले चाहिँ एकदमै कोअपरेट को कोअपरेट भएर दुवैजनाले मिलेर अब जे जे हुन्छ ठिकै छ होइन ट्रेनिङ चाहिँ लिउँ ट्रेनिङले बाबुलाई कतिको हेल्प हुन्छ हामीले त्यो अनुसार लिएर जानुपर्छ भनेर चाहिँ जा, अब त्यही सुरु गरेको हो हजुर अनि जति पनि मैले यो थेरापीमा त्यो स्पेस थेरापीमा ट्रेनिङहरू गराएको थिएँ अथवा स्कुलमा मैले पठाइरहेको थिएँ त्यति साह्रो इम्प्रुभमेन्ट मैले पाएको थिइनँ होइन यो अर्टिजम आर्टिजम केयरमा ल्याउँदाखेरि चाहिँ मैले पन्ध्र दिनमा धेरै चाहिँ परिवर्तन पाएँ मेरो बाबुमा जस्तो उहाँले अघि बहिनीले भन्नुभयो टेबल वर्कहरू भनेर भन्नुभयो होइन अब बाबुलाई चाहिँ कस्तो चीज थाहा भयो भने चाहिँ रुल के यो चाहिँ हामीले चाहिँ अब आफ्नो टाइमअनुसार गर्नुपर्छ अनि रुल पनि थाहा भयो उसलाई यो यो यति एत, टाइमभित्र चाहिँ म प्ले एरिया जानुपर्छ यो टाइममा मैले यो गर्नुपर्छ होइन टेबल वर्कमा चाहिँ यस्तो यस्तो काम गर्नुपर्छ एउटा अलिकति एकदमै प्यासन दिएर गर्नुपर्छ भन्ने चाहिँ उसले थाहा पायो के जो यो पन्ध्र दिनमा चाहिँ धेरै नै चेन्ज आएको छ मेरो बाबुमा अहिले चाहिँ बोल्न पनि थाहाले छ मेरो बाउ दीक्षाजी अब मेरो प्रश्न तपाईँलाई रजनीजीले चाहिँ भन्नुभयो उहाँलाई थाहा थियो अलिकति अटिजमको बारेमा भनेर तपाईँको परिवारलाई चाहिँ तपाईँको भाइलाई अटिजम लागेको छ भनेर कहिले र कसरी थाहा पायो भाइ र मेरो बिच चाहिँ वर्षको फरक छ भाइ जन्मिँदा म छ वर्षको थिएँ अनि मैले सम्झिँदा चाहिँ बाबुको स्पिच भएन कि जति बेला बोल्नु पर्थ्यो त्यो थिएन अनि मम्मीलाई चाहिँ एकदमै चिन्ता लाग्न थाल्यो बाबा पनि ठ्याक्क अहिले बाहिर होइसन्थ्यो अनि त्यसपछि मम्मी चाहिँ यताउता लाग्न थाल्थ्यो कि त्यति बेलासम्म मलाई चाहिँ ह्या बोलिहाल्छ नि मलाई केही थाहा थिएन बारेमा त्यति बेला म आठ वर्षको थिएँ होला अनि बोल्छ बोल्छ भने बसिरहेको थिएँ अनि पछि ठ्याक्क दीक्षान्त जति बेला डायग्नस्ट भयो नि त्यति बेला म नौ वर्षको थिएँ कि अनि त्यसपछि चाहिँ अनि ठ्याक्क अर्टिजमको रिसर्च सबै गर्न थालेको मैले जस्तै अर्टिजम केयर सोसाइटी नेपाल अथवा कुनै पनि त्यस्तो ट्रेनिङ इन्स्टिच्युटमा लगेपछि चाहिँ कस्तो चेन्जेस आउँदो रहेछ भनेर अब रजनीजीले त भनिहाल्नु भयो दीक्षाले चाहिँ कस्तो चेन्जेस देख्यो आफ्नो भाइमा दीक्षान्तमा चाहिँ धेरै नै फरक देखेको छु मैले उसले सुरुमा आफ्नो फिलिङ्स भन्नलाई अलिकति उसलाई गाह्रो हुन्थ्यो अहिले चाहिँ त्यो कुरामा फरक छ ऊ पिक्चर पिक्स मा आफूलाई के चाहिएको छ के चाहिएको छैन त्यो सबै भन्छ अनि यहाँ जे जे हुन्थ्यो टेबल वर्कहरू त्यही अनुसार हामीले घरमा नि गराउँथ्यो कि खास उसलाई घरमा गराउने चाहिँ प्रायः मम्मी कि त म हुन्छ मसँग चाहिँ अझ ऊ डराउँछ हाल्छ मलाई अनि सजिलो छ मलाई अनि डिनर टाइम प्लेट टाइम फिटनेस्ट यो रुम त्यो रुम सब हाम्रो घरमा पेक्सले टाँस्याएको थियो कि अनि सुरुदेखि नै त्यसरी गए पश्चात् होइन एकदमै नै इम्प्रुभमेन्टै छ अनि त्यस्तै गर्दाखेरि दीक्षान्तलाई यो काम आफ्नो आफ्नो आफै गर्नुपर्छ बिहान उठेपछि पर्दा खोल्नेदेखि लिएर ढोका लाउने सबै उसले गर्छ के सुन्दाखेरि त एकदमै सानो काम हो तर यस्तो बच्चाहरूकोलाई चाहिँ यो भनेको एकदम ठुलो एचिभमेन्ट भयो नि त अनि यता पनि स्कुलमा पनि अब थालहरू साथीहरूलाई यताउता काम गर्छ त्यही अनुसारै हो गइरहेको भनेपछि इम्प्रुभमेन्ट आइरहेको छ अब चाहिँ दीक्षाको र दीक्षान्तको सम्बन्ध चाहिँ कस्तो छ हामीले चाहिँ के भनेर बुझ्छौँ भने अर्टिस्टिक अटिजम लागेको बच्चाहरूलाई अलि धेरै सोसाइटीमा घुलमिल हुन अथवा आफ्नै परिवारको मान्छेसँग नै घुलमिल हुन टाइम लाग्छ अथवा अनसोसियल हुन्छन् भनेर पनि सुनेका छौँ तपाईँको र भाइको सम्बन्ध चाहिँ कस्तो छ भाइले तपाईँप्रति कस्तो सम्बन्ध राखेको छ बाहिर मेरो सम्बन्ध त नङ र मासु जस्तै नै छ भन्नै पर्दा हो यो कुरा सही नै हो उनीहरूले सोसाइटीमा घुलमिल हुन सक्दैन गाह्रो हुन्छ कति कति प्रयोगको कुरा जहाँसम्म म सम्झिन्छु नि बच्चा हुँदाखेरिको देख्छन् त मेरो स्कुल कपीहरू सब च्यातर फालिदिन्थ्यो म एकछिन बाहिर गयो भने मेरो कोठाभरि पाउडर क्रिम पर्फ्युम सब पोखेर तहस नहसै गरिदिन्थ्यो त्यति बेला चाहिँ म असाध्यै फ्रस्ट्रेट हुन्थेँ यसो गर्दा सुख छैन त्यसो गर्दा सुख छैन भनेर अनि थाक्यो त्यति फेरि बाबा मम्मीले चाहिँ मलाई गाली गर्ने कि तेरो भाइ होइन तँले हेरिनुहोस् भनेर अनि त्यही अनुसारै नै डेभलप भएको अहिले तेह्र वर्ष भइसक्यो उ र मसँगै भएको छ यताउता खेल्छ घु गर्छ जे गर्छ मसँग गरेर हुन्छ दिउँसो खेल्नेदेखि लिएर अनि कहिलेकाहीँ घुम्ने या त्यहाँनिर हुन्छ नि त अनि जस्ट घरमा पुग्दाखेरि एउटा बच्चाले ऊ तेह्र वर्षको भए पनि उसको बानी बेहोरा त अझ बच्चाको जस्तो छ नि त कतिप्र है आफू जाँदाखेरि एउटा बच्चा आएर सधैँ चियरअप गर्ने कि र यो दिदी आयो भन्दा मख पर्ने हुन्छ नि त्यो चाहिँ यस्तो हेर्न रमाइलो लाग्छ नि द्याट इज द बेस्ट मोमेन्ट भनेपछि भिन्नै खुसी आउँछ त्यसले अब चाहिँ रजनीजी तपाईँलाई र तपाईँको बच्चाको सम्बन्ध चाहिँ कस्तो छ जस्तै तपाईँको बच्चाले तपाईँप्रति माया अफेक्सन चाहिँ कतिको देखाउँछ मेरो बाबुले चाहिँ अब एकदम मसँग एकदमै घुलमिल हुन्छ मेरो बाबु जस्तो कि अब सोसियल त यिनीहरू हुँदैन है अलिकति गाह्रो छ सोसियल बनाउन तर सिकायो भने चाहिँ गर्न चाहिँ गर्छ होइन नगर्ने होइन मेरो बाबु चाहिँ अब जस्तो ऊ ड्याडीसँग पनि त्यतिकै घुलमिल्छ मसँग पनि घुलमिल्छ मेरो छोरी पनि छोरी दिदीसँग पनि घुलमिल्छ त्योभन्दा पनि बढी चाहिँ मम्मीसँग मसँग चाहिँ एकदमै अब आएर हक गर्ने हक गरे गर्ने म मेरै नजिक बस्न खोज्ने त्यो सबै गर्छ क्या खेल्ने गर्ने होइन अब उसको चाहिँ अब एज पनि सानै छ चा, चार वर्षको छ चा, चारर्षमा हुनुपर्ने भरवली अलिकति कम छ तर अरू गर्नुपर्ने उसले सबै गर्छ होइन खे, खाने खेल्ने मसँग अब लुकुमारीहरू खेल्ने सबै नै गर्छ क्या अनि त्यो चाहिँ अब अहिलेसम्म चाहिँ मलाई एकदम रमाइलो लागिरहेको छ फिल अब ठुलो भएपछि के हुन्छ त्यो चाहिँ हेर्दैछौँ हजुर अब जस्तै हामीलाई सुनिराख्नु भएको साथीहरूको घरमा पनि अटिजम लागेको बच्चा हुनसक्छ तपाईँ एज आमा चाहिँ उहाँहरूलाई घरमा अटिजम लागेको बच्चालाई चाहिँ कसरी ख्याल राख्नुपर्छ भन्नुहुन्छ म चाहिँ पहिला सुरु चाहिँ जस्तो बच्चाहरूले आफ्नो एज एजभन्दा पनि अगाडिसम्म बोलेन भने चाहिँ घरमा चाहिँ बोलाएर पछि बोल्छ भनेर चाहिँ बस बस्नु भएन सबैभन्दा पहिला म त्यो भन्छु होइन अनि देखाउन गइहाल्नु पऱ्यो बच्चाको लागि अनि त्यसपछि अब अटिजम भनेर डाइनोस भएछ भने चाहिँ बच्चाहरूको लागि चाहिँ हामीले अब ए यो हाम्रो यही सँगैको उमेरको बच्चालाई यस्तो गर्छ अब यसले चाहिँ यस्तो गरेन भनेर बच्चालाई चाहिँ हामीले सुनाउनुभन्दा पनि बढी उसलाई चाहिँ कुन तरिकाले हामीले सिकाउन सक्छौँ कम्युनिकेटेड भनेको के हो होइन टु वे कम्युनिकेसन कसरी दिने भनेर चाहिँ अब तिनीहरू हामीले गर्नुपर्छ बच्चाको लागि चाहिँ कसरी बच्चालाई सजिलो हुन्छ उसले कुन तरिकाबाट बुझ्छ त्यही तरिकाबाट बुझाउँदै लै लैजाने हो अरू ऊभन्दा माथिको बच्चाहरूलाई हेर्ने होइन हामीले सर्वप्रथम त होइन आफ्नो ब बच्चा होस् भाइ होस् जो भए पनि होइन उसलाई अडिजम लागेको छ भनेर चाहिँ एक्सेप्ट गर्नु जरुरी देख्छु कि म चाहिँ कति केसेसहरू मैले आफै नै देखिरहेको बच्चालाई अडिजम लगाए तापनि आमा र रिलेटिभहरू चाहिँ एक्सेप्ट गर्नै मान्नुहुन्न सोसाइटी ले, ले, आनिकार, आनिकार ले के भन्नुहुन्छ भन्ने डरले होला होइन तर यसो गर्दाखेरि आफ्नै बच्चालाई हानिकार हानिकार भइरहेछ बच्चालेदेखि ट्रेनिङ दियो भने उसले सबै कुरा सिक्छ त्यही अनुसारले उसलाई भविष्यमा नि त सजिलो हुन्छ यति नबुझ दिएको कारणले नै धेरै बच्चालाई गाह्रो भइरहेछ क्या त्यही म मे चाहिँ मेरो सुझाव चाहिँ यही नै हो प्लिज एक्सेप्ट योर चाइल्डहुड अर्टिजम यो जानकारीमूलक अन्तर्क्रियापछि हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ आजको साइक विज्ञान टिपमा हामी अटिजम सम्बन्धी केही मिथ्याहरूलाई विभ्रम गर्ने प्रयास गर्दैछौँ कृपा एउटा धेरै मानिसहरूको के बुझाइ छ भने अटिजम लागेका व्यक्तिहरूलाई अरू मानिसहरूप्रति वास्ता मतलब हुँदैन भनेर यो एउटा ठुलो Yo भ्रम हो किनभने अटिजम लागेका व्यक्तिहरूलाई अरू मानिसहरूप्रति वास्ता र मतलब आवश्यक हुन्छ यति मात्रै फरक हो कि सामान्य मानिसहरूले जस्तो स्वाभाविक प्रतिक्रिया दिन सक्दैनन् अनि अटिजम लागेका व्यक्तिहरूले सामाजिक कौशल अथवा अङ्ग्रेजीमा सोसियल स्किल पनि भनिन्छ त्यो चाहिँ सिक्न सक्दैनन् भन्ने बुझाइ चाहिँ कतिको सही छ यदि अटिजम लागेका व्यक्तिहरूलाई सुरुमै विशेष निर्देशन तथा तालिम प्राप्त गरेमा त्यस्ता व्यक्तिहरूले सामाजिक सिप सिक्न सक्छन् सुजन के अटिजम लागेका व्यक्तिहरू समाजमा सफल जीवनयापन गर्न र समाजमा योगदान पुर्याउन सक्दैनन् हो धेरै अटिजम लागेका व्यक्तिहरू समाजमा सफल जीवन यापन गर्न सक्छन् र सकेका कैयौं उदाहरणहरू पनि छन् सुझन तर यसको लागि सानैदेखि उचित प्रशिक्षण तालिम र रा राम्रो सामाजिक वातावरणको आवश्यक पर्दछ आजको हाम्रो साइक विज्ञान टिपले अटिजमलाई हेर्ने दृष्टिकोणमा अलिकति भए पनि फरक आयो होला भनेर रा आशा राख्दछौँ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 तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न मन समस्या र जिज्ञासा कुनै बेलामा पनि टिपाउन सक्नुहुन्छ हामी महिनाको दुईवटा शनिबार हामी एकजना विज्ञ कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ आउने कार्यक्रममा हामीसँग एक विज्ञ आउनुहुनेछ मानसिक स्वास्थ्य सम्बन्धी समस्या छन् भने हामीलाई पत्रचार गर्नुहोला र मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि विषयमा जानकारी राख्न चाहनुहुन्छ भने हामीले लेख्नुहोला हामी कार्यक्रममा सम्बोधन गर्ने प्रयास गर्नेछौँ हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साइट विज्ञान डट कम एमएनओ जेआइजिवाई ए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 हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा आइट साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीले अटिजम र यसका विभिन्न आयामका बारेमा चर्चा गऱ्यौँ र अन्त्यमा साइक विज्ञान टिपमा अटिजम सम्बन्धी भ्रमहरूलाई विभ्रम गऱ्यौँ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई पनि धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौँ आजलाई म कृपा सिक्देल आजको कार्यक्रमबाट बिदा लिन्छौ नमस्कार